टन नेपालमा गणतन्त्र स्थापना भएको पाँच वर्ष पूरा भएर आजदेखि छ वर्ष प्रारम्भ भएको छ गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति डाक्टर रामवरण यादव र मन्त्री परिषद अध्यक्ष खेलराज रेग्वीले छुट्टा छुट्टी शुभकामना सन्देश जारी गर्नु भएको छ ल्याउन आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका नागरिक समाजका अगुवा एवं पेसागत संघ संगठनहरूको सरकारी दिवस बहिष्कार गर्ने घोषणा समेत गरेको छ प्रधान पदबाट राजीनामा लिँदै खिलराज रेग्मी सरकार प्रमुख बनेकोमा विरोध सुनाउँदै नागरिक अगुवाहरूले आज बिहान अलगै नागरिकको गणतन्त्र दिवस मनाउने घोषणा गरेका छन् मन्त्री परिषद अध्यक्ष खेलराज रेग्मीको अतिथ्यतामा आज बिहान टुडीखेलमा सरकारी गणतन्त्र दिवसको आयोजना गरिएको छ भने त्यही बेला पापरले नागरिक गणतन्त्र दिवस आयोजना गरेको छ राष्ट्रपति डाक्टर रमण यादवले आज बेलुका शीतल निवासमा गणतन्त्र दिवसको अवसरमा विगतमा जस्तै भोजको आयोजना गर्नुभएको छ केही नागरिक अगुहरूले सरकारी कार्यक्रम बहिष्कार गर्ने घोषणा गरेका छन् यसैबीच गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति यादवले संविधान सभा चुनावको वातावरण बनाउन सबैलाई आग्रह गर्नुभएको छ यसैबीच मन्त्री परिषदका अध्यक्ष खिल राज रेग्मीले गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै जनअपेक्षा र आवश्यकता अनुरूपको संविधान बनाउन नागरिकहरूबीच एकता र क्रियाशीलता आवश्यक रहेको बताउनु भएको छ उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने दिशामा अभिमुख हुन सबैलाई आग्रह गर्नुभएको हो उहाँले सरकार संविधान सभाको निर्वाचन गर्न कटिबद्ध भएर लागिरहेको भन्दै गणतन्त्र संस्थागत गर्न संविधान सभाबाट संविधान निर्माण सबै नागरिक क्रियाशील हुनुपर्ने बताउनु भएको छ त्यस्तै कुपा माओवादी नेपाली कंग्रेस र नेकपा एमाले लगायतका दलका शीर्ष नेताले गणतन्त्रको गणतन्त्र संस्थागत गर्नुपर्नेमा जोड़ दिएका छन् यसै बीश गणतन्त्र दिवसकै अवसरमा नागरिक समाजले नयाँ वाणेश्वरमा छुट्टै कार्यक्रमको आयोजना गरेको छ बिहान नौ बजे बस्ने भनेको उच्च स्तरीय राजनैतिक समितिको बैठक स्थगित भएको छ कङ्ग्रेस सभापति सुशील कोइरिला चितवन आएपछि बैठक स्थगित भएको हो बैठक बेलुका चार बजे बस्ने तय भएको छ संविधान सभाको चुनावका लागि चाहिना आवश्यक ऐन कानून लगायतका विषयमा टुङ्गो लगाउन उच्च स्तरीय राजनैतिक समितिको बैठक बस्न लागेको हो यसअघि दुई दिन अघि बस्ने भनेको बैठक पनि कङ्ग्रेस सभापति सुशील कोइराला उपस्थित नभएपछि स्थगित गरिएको थियो निर्वाचनको लागि चाहिने एन कानून र चुनावी वातावरण बनाउने विषयमा छलफल नेताहरूले बताएका सन, दलहरूले सहमति गरेर आज नै संविधानसभाको निर्वाचन घोषणा गर्ने तयारी थियो बैठकमा सरकार विरोधी आन्दोलन थालेका राजनैतिक दललाई चुनावी प्रक्रियामा ल्याउने र चुनावको वातावरण बनाउने विषयमा समेत छलफल हुनेछ सोभि निर्वाचन नजिकै गर्दा चितवनमा निर्वाचन हिंसात्मक हुने संकेत देखा परेको छ सोभियो निर्वाचन हुने रामपुर कृषि क्याम्पसबाट हिजो साँझ प्रहरीले केही हतियार बरामद गरेको छ क्याम्पसमा विद्यार्थी संगठनहरूबीच झडप हुन लागेको भन्दै सूचनाको आधारमा जिल्ला प्रहरी कार्य होस्टेलका वार्डनको प्रत्यक्ष उपस्थितिमा गएको खान क्रममा विभिन्न हतियार बरामद गरेको हो खान क्रममा प्रहरी होस्टेलमा लुकाई छिपाई राखेको अवस्थामा चार थान तरवार फलामको रड तीन थान लट्ठी एक र सय संख्यामा रहेको बियर तथा रक्सीका बोतलहरू बरामद गरेको जिल्ला प्रहरी कार्य चितौनले जनाएको छ घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ विश्वको सर्वोच्च शिखर सगरमाथामा मानव पाइला टेकेको साठी वर्ष पूरा भएको छ साठी वर्ष पुगेको अवसरमा सगर सरकारले आज विशेष कार्यक्रम गरी सगरमाथा हिरक महोत्सव मनाउँदैछ विश्वमा सगरमाथाको बारेमा र पर्वतीय पर्यटनका बारेमा जानकारी गराउने उद्देश्यले विशेष कार्यक्रम गरी हिरक महोत्सव मनाउन लागेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ गएको बाह्र गतेदेखि शुरू भएको कार्यक्रम आज सकिँदैछ सन् उन्नाइस सय त्रिपन्न मे सर एडमोन्ड हिलरी र तोनसिंह नोट स्वर्ग शेर्पाले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकेका थिए मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईले अन्तर्राष्ट्रिय क्षेत्रमा सगरमाथाको सकारात्मक सन्देश दिन महोत्सव गरिएको बताउनुभयो पाकिस्तान मुस्लिम लिग पार्टीका नेता नजाफ शरीफको नेतृत्वमा बन्न लागेको नयाँ सरकारले पाकिस्तानी पूर्व शासक परबेज मुश्रफलाई राजद्रोहको मुद्दा लगाउने भएको छ आगामी हप्ता शपथ ग्रहणको तयारीमा रहेको शरीफको सरकारले शर पूर्व शासक मुश्रफलाई राजद्रोहको मुद्दा लगाउने मुस्लिम लीगका सांसद तारिक असिमले बताएका छन् उनले मुश्रफ विरूद्ध उच्च अदालतमा राजद्रोहको मुद्दामा सुनवाई गरिने बताएका हुन् नवाज शरीफको नेतृत्वमा सरकार रहेका बेला सैनिकको गरेका मुश्रफलाई संविधान बैपरीत काम गरेर देश कब्जा गरेको भन्दै राजद्रोहको मुद्दा लगाउनु अनिवार्य रहेको ती नेताको भनाइ छ मुश्रफ अलि राजधानी इस्लामाबादको बाहिरी इलाकामा रहेको आफ्नो फार्म हाउसमा नजरबन्दमा छन् सन। उनले सन् दुई हजार पूर्व प्रधानमन्त्री व्यञ्जर भुट्टोको हत्या दुई हजार छमा सैन्य अभियानमा बलुस्नेताबर हत्या र दुई हजार संकटकालका क्रममा दर्जनौं न्यायाधीशहरूलाई हिरासतमा राखेको लगायतका आरोपको सामना गरिरहेका छन् मेरो राजधानीमा जारी गोर्खा फुटबलमा आज समीका खेल भएका छन् दिउँसो दुई बजी हुने पहिलो खेलमा सशस्त्र प्रहरीको एपिएफ र नलफ्रासीको देशभक्त युवा क्लब भिड्नेछन् दुवै टीमले पहिलो खेल हारेकाले क्वार्टर फाइनल प्रवेशको सम्भावना जीवित राख्न आज जित्नै पर्ने दबाव छ समवीमा एपिएफमा तेस्रो र देशभक्त चौथो स्थानमा छ यस्तै आठी दिउँसो हुने खेलमा त्रिस्टार रानी फोखरी कर्णीमासीटी भिड्ने भएका छन् समूहवीमा शीर्ष स्थानमा रहेको थ्री स्टार र दोस्रो स्थानमा रहेको राष्ट्रिय टिम मध्य खेल बाँकी छँदै क्वार्टर फाइनल प्रवेश गर्नेछ खेल जितेकाले आजको विजेता क्वार्टर फाइनल प्रवेश गर्नेछ पराजित हुनेले अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ प्रतियोगिता अन्तर्गत हिजो भएको समयको खेलमा विजयी भएको मचिन्द्र क्लब र एक खेल बाँकी सधैँ क्वार्टर फाइनल प्रवेश गरेको छ लगातार दुई खेल जितेको मचिन्द्रले छ अङ्कको साथ क्वार्टर फाइनल पुगेको हो मचिन्द्र नेपाल प्रहरलाई दुई एक गोल अन्तले पराजित गरेको थियो यस्तै हिजो भएको अर्को खेलमा भने सरस्वती र झापाको मुनाल क्लब भने दुई दुई गोलको बराबरीमा खेलेका थिए हवस् त बिहान एघार बजी कर्पण खबर सकियो मौसम सम्झना बिदा नमस्कार